रत्नगर अस्पताल प्रालीको नामबाट सञ्चालनमा आइरहेको छ अस्पतालमा उपलब्ध नियमित सेवाहरू वरिष्ठ फिजिसियन डाक्टर सहितको दैनिक जनरल मेडिसिन पेट छाती मुटु उच्च रक्तचाप तथा मधुमेह किनिक जनरल सर्जरी तथा अपरेसन सेवा हार्ट तथा दशारोग सेवा स्पाइनल तथा ट्रमा सर्जरी सेवा नाक कान घाटी र हेड नेक सर्जरी सेवा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 सम्पर्क रत्नगर अस्पताल प्राली, रत्नगर दुई मेन रोड टाढी चोक चितवन फोन शून्य छप्पन्न पाँच साठी तिन सय एकचालिस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 नमस्कार साथ भएको बिहान सात बजेको छ म ध्रुवराज चैत्र शुक्ल नवमीका दिन श्रीरामको सम्झनामा मनाइने राम नवमी मना पर्व आज देशभरि श्रद्धा र भक्तिपूर्वक पूजाआराधना गरी मनाइँदैछ असत्यमाथि सत्यको विजय गरेका श्रीरामको सम्झनामा रामका मन्दिरमा पूजापाठ गरिन्छ जनकपुर स्थित राम जानकीको मन्दिरमा मेला भर्न नेपाल तथा भारतका नर नारीको घुइँचो लागेको छ त्रेतायुगमा आजकै दिन अयोध्यामा श्रीरामको जन्म भएको पौराणिक ग्रन्थमा उनले गरेको पाइन्छ आजकै दिन उहाँको स्मृतिमा मुलुकभर पवित्र ंड में स्न तथा व्रत बसी राम गीतात्म वाल्मीकि तुलसी भानुभक्ति रायण वाचन करने और रा, राम को पूजा आराधना करी रात भर भजन कीतन करने परंपरा आज का दिन व्रत बसी राम पूजा पाठ जल ध्यान करना चिता कार्य पूरा होने अर्क जन्म में वैकुंठ वास होने व्रता नामक धर्मग्रंथ में उख अयोध्या का राजा दशरथ का जेठा छोरा भई विष्णु को सप्तम अवतार का रूप में जन्म रामले मिथिला का राजा जानकी छोरी जानकी छोरी सीतासंग विवाह करे संसारब पापी तथा दुष्ट राक्षस को नाश करथा पिता को कठोर आज्ञा सहजतापूर्वक ग्रहण गरी मानव जातिलाई सत्य को मार्ग में लग प्रेरणा दूनभ उहां को संजना में रामनवमी पर्व मना धार्मिक ग्रंथ में उ अन्यायमा परेको मानिसले न्याय पाउन के गर्छ प्रहरी प्रशासन वा अदालतमा उजुरी निवेदन वा मुद्दा दिन्छ तर चितवनको रत्नगरमा बिहिबार टिकाटालो गरिसकेको केटाले बिहे गर्न अस्वीकार गरेको भन्दै केटीका आफन्तले एक घण्टा राजमार्गमा चक्काजाम गरे अझ रोचक कुरा के छ भने चक्काजामपछि प्रहरीले दुवै पक्षलाई सहमतिमा ल्याएर बिहे नै रद्द गरिदिएको छ रत्नगर नगरपालिका तीन बेन्सिका सुजन खनालले रत्नगर नगरपालिकाबाट एक युवतीलाई गत फागुन तिस गति टिको टालो गरेका थिए केटा र केटी पक्षका अभिभावक र आफन्त कुरोबरमा भएको टिकोटालोपछि वैशाख एघार गते विवाह गर्ने निधो भएको थियो बिहेको दिन नजिकै गर्दा केटाले विवाह गर्न अस्वीकार गरेपछि न्याय पाउन चक्कासाम गर्नु परेको केटी पक्षले बताएका छन् आफ्नो नाम उल्लेख गर्न नगर्न अनुरोध गर्दै केटीका नातेदार दाजुले भने केटाले अर्कै केटीसँग ल परेको छ भन्दै बहिनीसँग बिहे गर्न आनाकानी गरेपछि इलाका प्रहरीकाले रत्नगरमा उजुरी हालेका थियौँ प्रहरीले बिहिबार बिहान दस बजे दुबै पक्षका अभिभावकलाई कुरा टुङ्ग्याउने भने पनि केटी र उसका बाबु नआएपछि प्रहरीलाई दबाब दिन चक्काजाम गर्नु उहाँले स्पष्ट पार्नुभयो पूर्वपश्चिम राजमार्ग एक घंटा चक्काजाम भहरीचार्ज करते अवृद्ध सड़क खुला सड़क खुलाने क्रम में झड़प होता रत्नगर निवासी कल्पना मिया र प्रहरी हबलदार राजीव सिंह घाइते भैया घाइते दुबई को भरतपुर में बंद सड़क खुला खटक प्रहर के समाचार संकट में गारकर्मी दुर्व्यवहार समेत के पक्षी अभिभावक जिला प्रहरी कार्य भरतपुर झिकाई सहमति कराने शर्त में प्रहर चाम खोले जिला हिजो साँझ अबेर विवाह गर्ने विवाह रद्द गर्ने केटा पक्षले क्षतिपूर्ति बाबत केटी पक्षलाई पाँच लाख रुपियाँ तिर्ने भविष्यमा केटी पक्षसँग मित्रवत व्यवहार गर्ने शर्तमा विगतका गल्तीप्रति केटाले केटी पक्ष सामु माफी माग्ने सहमति भएको केटी आफन्तले जानकारी दिएका छन् नाम नबताउने ना शर्तमा ती आफन्तले भने दुवै परिवारको सहमतिमा केटाले केटी हेरेपछि मन पराएर टिकुटालो गरिसकेको र अहिले आएर अर्की प्रेमिका छ दुइटै नै बिहे गर्छु जस्ता कुरा केटाले गरेपछि बिहे रद्द गर्नु परेको हो प्रहरी कार्यालयमा सहमति हुनु अघि सञ्चारकर्मीसँग बोल्दै सुजन खनाले फू विवाह करनावश्यक तनाव देख बिहे नगर्ने मोड़ में पुगे बताए थे उनके मैं चिकोटालो हो विवाह कर जनवादी विवाह करदने अवाहर अस्वीकार कर केटीका एक आफंत हमी पटक पटक छलफल करें कुछ टुंग्या केटा घर गए विवाह नगर्ने भी जानकारी दसन्ध्य सहारा लिखो पटक पटक छलफल होता केटाले विवाह गर्न अस्वीकार गरेपछि इलाका प्रहरीकारले टाँडेमा पीड़ित पक्षले उजुरी हालेका थिए सरकारद्वारा सञ्चालित सामुदायिक विद्यालय भन्दा समुदायद्वारा व्यवस्थित विद्यालयहरूको एसएलसी नतिजा राम्रो भएको तथ्य सार्वजनिक भएको छ शिक्षा विभाग र सामुदायिक विद्यालय राष्ट्रिय शिक्षक समितिले चितवन सहित दसवटा जिल्लामा गरेको अध्ययन अनुगमनमा यस्तो तथ्य निकालेको समग्र परीक्षा र पढ़ाई समुदायद्वारा व्यवस्थित विद्यालयको राम्रो छ शिक्षा विभागका निर्देशक टेकनारायण पाण्डेले भन्नुभयो परीक्षामा उत्तीर्ण गरेका विद्यार्थीहरू पनि सामुदायिक विद्यालयका भन्दा समुदायद्वारा शिक्षा विभागका विश्लेषण गर्दाुदायिक विश्तर्थीले उत्तीर्ण गरेका छन् सबैभन्दा बढी संस्थागत विद्यालयहरूमा अध्ययनरत विद्यार्थीहरू नब्बे प्रतिशतको हाराहारीमा उत्तीर्ण भइरहेको पनि सो अध्ययनमा उल्लेख गरिएको छ यसैबीच भरतपुर माझारी समुदायद्वारा व्यवस्थित विद्यालयहरूको सफल अभ्यास सम्बन्धी दुई दिने कार्यशाला बिहिबार सकिएको छ शिक्षा विभाग र सामुदायिक विद्यालय राष्ट्रिय शिक्षक समितिको आयोजनामा सु कार्यशाला सम्पन्न भएको कार्यशालामा दस जिल्लाका जिल्ला शिक्षा कार्यालयका प्रतिनिधि तथा समुदाय हस्तान्तरण भएका विद्यालयका प्रतिनिधिहरूको सहभागिता रहेको थियो चितवनको प्रमुख जिल्लाधिकारीमा नरेन्द्र राज शर्मा सरुवा अहिलेका प्रमुख जिल्ला अधिकारी हेमनाथ दवाड़ीको स्थानमा शर्मा आउनु हो दवाड़ी भक्तपुर जिल्लामा सरुवा निर्वाचन तयारीका लागि जिल्लाको सुरक्षामा सुधार गर्ने निर्देशन सहित कार्यक्षमताको आधारमा सरुवा गरेसँगै शर्मा प्रमुख जिल्लाधिकारीको रूपमा चितवन आउनु हो शर्मा यसअघि बैसठी त्रिसठी समयमा चितवनका निमित्त प्रमुख जिल्लाधिकारी रह सीको नयाँ प्रमुख जिल्लाधिकारीको रूपमा केशवराज घिमिरे आउनुहुने भएको छ नेपाल कृषि अनुसन्धान परिषद नारकले आयोजना गरेको 27 वर्ष बाली कार्यशाला बिहिबारदेखि रामपुरमा सुरु भएको छ तीन दिने कार्यशालाको कृषि विकास तथा वन तथा भू संरक्षण मन्त्री टेकबहादुर थापा घरतीले राष्ट्रिय मकेबाली अनुसन्धान केन्द्रमा उद्घाटन गर्नुभयो मन्त्री घरतीले कार्यक्रमको दुई फरक जातका मकेको प्रजनन प्रक्रियाको शुरूआत गर्दै कार्यक्रम उद्घाटन गर्नुभयो कार्यशाला उद्घाटनमा उहाँले वर्तमान सरकार संविधान सभाको निर्वाचनका लागि बनेकाले निर्वाचन गराएर छाड्ने दावी गर्नुभयो सरकार एक्लैले केही गर्न नसक्ने बताउँदै सरकारका सबै कार्य दलीय सहमतिका आधारमा अगाडि बढ्ने उहाँको भनाइ थियो सरकार एक्लैले केही सकते सब दल को सहमति आवश्यक भन्नभरकार सब दल को सहमति में अगा बढ़ी दल्या अगाड़ी बढ़ने पक्ष में नीघले स्पष्ट पार्भ कार्यशाला पहाड़ी बाली संबंधी आठ धानबाली अंठा मक्केी पैंतालीस कोशे बाली, 45, बाली तेलहन बाली चार रविधि संबंधी दुई गरी एक सौ कार्यपत्र प्रस्तुत नेपाल विद्यार्थी सङ्घ चितवनको चौबिसौँ जिल्ला अधिवेशन स्थगित भएको छ आज हुने भनेको अधिवेशन स्थगित गर्ने निर्णय भएको सङ्घका जिल्ला अध्यक्ष उत्तम जोशीले जानकारी दिनुभयो सङ्घको बिहिबार बसेको निर्वाचन सम्पादन समितिको बैठकले हाललाई अधिवेशन स्थगित गर्ने निर्णय गरेको अध्यक्ष जोशीले बताउनुभयो नेविसङ्घमा पछिल्लो समयमा प्रतिनिधि छनौटमा विवाद बढ्दै गएको छ उक्त विवादका कारण जिल्लाका प्रमुख क्याम्पस तथा क्षेत्रीय समितिहरूमा समानान्तर समिति गठन भएपछि अधिवेशन स्थगित भएको हो जनमोर्चा नेपालको चितुवन जिल्ला स्तरीय भेलाले कृष्ण गौतमको अध्यक्षतामा 65 सदस्य समिति गठन गरेको छ समितिको उपाध्यक्षमा शान्ति प्रसाद नेपा सचिवमा नरेन्द्र प्रसाद पौडेल कोषाध्यक्षमा बुद्धि लामा उप कोषाध्यक्षमा रहेका छन् भेलाले चार दलीय एकाधिकारवादको विरुद्ध भइरहेको तेत्तिस दलीय आन्दोलन सशक्त बनाउने प्रायोजित नग नागरिकता वितरण अभियान तत्काल रोक्नुपर्ने धाँधली रहित स्वच्छ र सहज निर्वाचन सुनिश्चित गर्न सर्वोच्च अदालतको निर्णयअनुसार नागरिकताको आधारमा मात्र फोटोसहितको मतदाता परिचय पत्रको व्यवस्था गर्नुपर्ने र प्रवासी नेपालीहरूको समानुपातिक निर्वाचनमा मतदानको सुनिश्चित गर्नुपर्ने निर्णय गरेको छ भेला केन्द्रीय महासचिव साध्यबहादुर भण्डारीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो काभ्रे उद्योग वाणिज्य सङ्घको अध्ययन अवलोकन टोलीलाई एक कार्यक्रमका बीच हिजो उद्योग वाणिज्य सङ्घले स्वागत गरेको छ रत्नगर उद्योग वाणिज्य सङ्घका कार्यवाहक अध्यक्ष एवं वरिष्ठ उपाध्यक्ष ज्ञानबहादुर बेसुरवालको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा टोलीलाई सङ्घको हालसम्मका गतिविधिबारे जानकारी गराइएको थियो सो अवसरमा काभ्रे जिल्ला उद्योग सङ्घका उद्योग वाणिज्य सङ्घका अध्यक्ष दिएस रत्न साक्यले बर्मणको बारे जानकारी गराउनु भएको थियो सो कार्यक्रममा दुबै सङ्घबीच भाइचारा सम्बन्ध विकास गर्ने कापसमा अनुभवको आदान प्रदान गर्ने औद्योगिक तथा व्यावसायिक समस्याहरूको समाधानको लागि ऐक्यबद्धता कायम गर्नेबारे छलफल गरिएको थियो विपद व्यवस्थापनका लागि चितवनमा पूर्व सूचना संयन्त्र निर्माण गरिने भएको छ भरतपुरमा बिहिबार सम्पन्न भएको जिल्ला विपद व्यवस्थापन समितिको बैठकले विपद व्यवस्थापनमा सहजता कम क्षतिका लागि पूर्व सूचना संयन्त्र बनाउने निर्णय गरेको हो बैठकमा प्रकोपको क्षेत्रमा काम गर्दै आएको प्राक्टिकल एक्सन नेपालले पूर्व संयन्त्र बनाउनका लागि प्रस्ताव गरेको थियो बैठकमा गृह मन्त्रालयले चितवन जिल्लाको विपद व्यवस्थापनका लागि संयुक्त राष्ट्रसङ्घीय विकास योजना युएनडिपीबाट प्राप्त करिब ख रूप बराबरको सामग्री गरेको छ आपतकालीन अवस्थामा प्रयोग नीति सामग्री गृह मन्त्रालयका उपसचिव रामहरिशर्माले प्रमुख जिल्लाधिकारी हेमनाथ दबाडीलाई हस्तान्तरण गर्नु भएको थियो यस्तै विपद व्यवस्थापन समितिले बिहिबारसम्म गरेका क्रियाकलापको समीक्षा गरी अनुमोदन गरेको छ मानव बेचबिखन विरुद्ध तथा मृगला प्रत्यारोपण सम्बन्धी अनुशिक्षण कार्यक्रम पूर्वेशवनको वीरेन्द्रनगरमा हिजो सकिएको छ कानून अन्वेषण तथा स्रोत विकास केन्द्र चितवनको आयोजनामा भएको कार्यक्रममा का पछिल्लो समय मानव बेचबिखन कार्य वैदेशिक रोजगारसँग सम्बन्धित भएर आउने गरेकाले सचेत रहन आग्रह गरिएको थियो वरेन्द्रनगरका अगुवा महिलाहरूका लागि दिएको अनुशिक्षण कार्यक्रममा का वैदेशिक रोजगारीको नाममा विभिन्न प्रलोभनमा परि महिलाहरू बेचिनु परेकाले त्यसतर्फ सचेत रहेको छ विद्यालय वातावरण शिक्षा सञ्जाल जिल्ला कार्य समिति चितवनको आयोजनामा अन्तरमावि स्तरीय चित्रकला प्रतियोगिता बिहि रत्नगरमा सम्पन्न भएको छ प्रतियोगितामा चित्रसारी माविका विष्णु नेपाली प्रथम बचेली उच्च सकिला तामाङ द्वितीय र मोहना उच्च माविका राजन महतो तृतीय भए त्यस्तै बकुलर माविकी पूजापरिहारले सान्तवना स्थान हासिल गरेकी छिन् प्रतियोगितामा एक्काइसवटा विद्यालयको सहभागिता रहेको थियो अब पालो अर्पण जनावासको अर्पण जनावासमा हाम्रो प्रश्न छ मौसमका कारण मङ्सिरमा चुनाव हुने सम्भावना नरहेको भन्ने एकीकृत नेकपा माओवादीका नेता जनार्दन शर्माको भनाइप्रति तपाईँ के भन्नुहुन्छ यी चुनाव नगराउने चाला बी वातावरण बना बनाए होला र सी दलहरूमा भर पर्छ अर्पण जन आवाज में तक मोबाइल को मैसेज बक्स में गई रेडियो अर्पण को संक्षिप्त स्वरूप आर टाइप गरी एक स्पेस दी पीओएलएल पोल टाइप गरी करी आपूला उत्तर ए बी वा सी टाइप गरी चौवालीस वा पैंतालीस पचपन्न में पठान अर्पण जनआवाज को मतपरिणाम हरेक साझा पांच बजे अर्पण बुलेटिन प्रस्तुत करने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 ट्राफिक नियम पालन ट्राफिक खबरसँगै हामी स्थानीय समाचारको अन्त्यमा छौँ तपाईँको गाउँठाउँमा कुनै घटना दुर्घटना घटेको छ अनि सार्वजनिक चासोका विषयमा कुनै कार्यक्रमको आयोजना गर्दै हुनुहुन्छ भने हामीलाई जानकारी गराउनुहोला जानकारी गराउने हाम्रो फोन नम्बर हो शून्य छप्पन्न पाँच त्रिसठी दुई सय नम्बर शून्य छपन्न इमेल इन्टरनेटको सुविधा छ भने हामीलाई इमेल पनि गर्नुहोला अवस्था अर्पण सबैका लागि सुधैका लागि रेडियोर्पणसँगै इन्टरनेट अनलाइनमा संसारभरेकै साथ सुनिरहनु भएको बिहान सात बजेको अर्पण स्थानीय समाचार सकियो खनाल नमस्कार